नमस्कार तथा शुभ प्रभात बिहानी उषाँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानी बाई सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्र रेजन अनि आवाजबाट कार्यक्रम प्रस्तोता मसूर्या ढकाल कार्यक्रम शुभ बिहानी तपाईँ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर् इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू लिएर आउने गर्दछौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथो यानिक अन्तिम चरणमा रहेर तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्दै आइरहेका त आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट अझमिती विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना चौबिस गति मङ्गलबार तदनुसार दुई हजार तेह्र मई सात तारिक वैशाख कृष्ण पक्ष त्रयदशी तिथि भोलि बिहान तिन त्रिचालिस बजी चतुर्दशी तिथि रेवती नक्षत्र भोलि बिहान चार बजे उपरान्त अश्विनी नक्षत्र वेशकुम्भ योग दिउँसो तिन तिस बजे उपरान्त प्रीतियोग गरनन्दादि योगमा शुभ योग चन्द्रमा मेन राशिमा भोलि बिहान चार अन्ठाउन्न बजेसम्म उपरान्त मेष राशिमा रोग बेला बिहान छ बयालिस बजेसम्म यत्र यो कार्यक्रमको पहिलो चरण आजको पञ्चायत प्रस्तुत गरिसके अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशि फलतर्फ सुरुमा मेष राशि मेष राशि हुनेहरूका लागि प्राकृतिक वस्तुको प्रयोगबाट मानसिक सन्तुष्टि मिल्ने देखिन्छ नयाँ र एकान्त ठाउँको यात्राबाट मन आनन्दित हुने पनि देखिएको छ सोचेर अघि बढ्नुभयो भने काम सफल हुनेछ समाजमा तपाईको मान बढ्ने देखिन्छ तपाईको तारीफ गर्नेहरूको कमी रहने तपाई तपाई तपाई भने रहने देखिन्न तपाईँ सोचेर अघि बढ्नुभयो भने जागिरबाट पनि राम्रो फाइदा हुने देखिन्छना समस्या आउने देखिन्छ तपाईँ आफ्नो लक्ष्यमा पुग्न एकदम धौध हुने देखिएको छ तपाईँलाई समाजबाट पनि राम्रै सहयोग हुने देखिन्छ कर्कट राशि सामान्य समस्या आउने देखिएको छ कर्कट राशिको लागि तपाईँको शरीरमा समस्या नआउला भन्न सकिन्न पेटमा समस्या देखिने योग रहेको छ भने यात्राको लागि पनि त्यस्तो राम्रो समय रहेको देखिन्न कर्कट राशिको लागि सामाजिक क्षेत्रको कामको जिम्मा आइलाग्ने देखिन्छ व्यापार व्यवसायबाट राम्रो फाइदा हुने देखिन्छ ठुला काममा संलग्न हुनुपर्ने देखिएको छ विदेश यात्राको लागि एकदम राम्रो समय आएको रहेको देखिन्छ आधुनिक वस्तुको प्रयोग गर्ने बेला आएको छ मन प्रसन्न हुने खालको दिन रहेको छु परिवारमा बेमेल हुने खालको समय रहेको देखिन्छ सन्तान पक्षबाट आवश्यक सहयोग मिल्ने देखिएको छ आफ्नै परिश्रमबाट बाँच्नुपर्ने खालको समय रहेको छ तुला राशिको लागि तपाईँको लागि आजको दिन त्यति उचित रहेको देखिन्न विभिन्न खाले समस्या आउने देखिन्छ आफै संलग्न हुनुभएको भाटा भनी आर्थिक लाभ हुने देखिएको छ सामाजिक मान प्रतिष्ठा बढ्ने देखिन्छ तपाईँको तारीफ गर्नहरूको कमी रहने छैन भने तपाईँलाई कामबाट राम्रो फाइदा हुनेछ मकर सामाजिक कामको क्षेत्रमा तपाईँलाई एकदम आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ तपाईँको जागिरबाट पनि प्रशस्तै फाइदा हुने खालको दिन रहेको छ त्यति मन रमाउने बेला रहेको देखिन्न अरूले कमाएको कमाईबाट खानुपर्ने अवस्था रहेको छ आफ्नै मेहनतको कमाई, कमाई खान मेहनत उचित हुनेछ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 प्रस्तुत गरिसकेका छौँ र भवन प्रवेश गर्न चाहन्छौ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा तर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजीसम्म कार्यक्रम क्रेसी सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी ध्रुव खनालको साथमा आठ बजीदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजीसम्म हाउसफुल कमेडी सो सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपाल बाँडी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजीसम्म कार्यक्रम लोकझङ्कार सुन्न सक्नुहुनेछ स्वयं मेरो साथमा दस बजीदेखि दस पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजीसम्म तपाईँ पुराना फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ 11 एघार 11 एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने 11 एघार दसदेखि मध्याह बाह्र सम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथी प्रतीक्षाको साथमा बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दौँसी एक बजेसम्म ननइष्ट बलिउड पुराना गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजीसम्म अफलाइन च्वाइस सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म अर्पण समाचार समा दुई दसदेखि तीन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि साँझ चार बजेसम्म तपाईँ पप गीतहरू सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म तपाईँ अर्पण बुलेटिन सुन्न छ भने पाँच देशदेखि साँझ छ सम्म कार्यक्रम देश विदेश सुन्न सक्नुहुनेछ से चितवन सेक्युरिटीले प्रायोजन गरेको साथी रवि भट्टको साथमा छ बजीदेखि छत्तिससम्म तपाईँ नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि बजे बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि साततिसससम्म कार्यक्रम अर्पण शुभ साँच सुन्न सक्नुहुनेछ साईराम फर्निचर उद्योगले प्रायोजन गरेको हो स्वयं मेरो साथमा सातीसदेखि राति आठ बजेसम्म साझा खबर आठ बजीदेखि आठतिससम्म नेपाल बाणी समाचार आठ पैचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ श्रुति सम्वेक सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार दस पन्ध्रदेखि राति एघार बजीसम्म खोलधोली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा चार बजीदेखि पाँच बजीसम्मको बिचमा नीतिशास्त्र र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात माडी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भोलि बिहान पनि तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि पुनः हुने नै छ र जानकारी गराउन चाहन्छु जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा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 खुशी रमाइलो आऊ मी ले रहा खुशी रमाइलो आऊ मी लेटू भि ढुकुकी मा, अजम बरी माया गाँसो मोटु भित्र ढुक ढुकी मा, माया गाँसु आज जन्मदिन पर्नुहुने त भाइ सम्पूर्णलाई जन्मदिनको लाखो लाख शुभकामना र आजको यो श्रृङ्खलामा हामीलाई एउटा जन्मदिनको शुभकामना रूपी शब्दहरू प्राप्त भइरहेको छ माधवपुर बस्ने निरुद्धा ढकालको आज परेको यो जन्मदिनको शुभ अवसरमा जन्मदिनको धेरै धेरै शुभकामना सधैँ उत्तर प्रगतिको कामना गर्न चाहन्छौँ सँगै सृजनात्मक अभियानले उचाइ चुमोस् साथै सकारात्मक सोचले सार्थकता पाओस् जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामनाका साथै सधैँ जीवनमा भरि खुसी हाली छाओस् यहाँले चालेका प्रत्येक र पाइला पाइलाले सफलताको शिखर सुमन यही शुभकामना दिन चाहन्छौँ सा जन्मदिनको धेरै धेरै मङ्गलमय शुभकामना भनेर हामीलाई लेख्नुभएको छ शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा विमल ढकाल मम्मी निर्मला ढकाल मामाहरूमा हुनुहुन्छ दीपक देवकोटा ठुलो मम्मीहरू हुनुहुन्छ सीता ढकाल गीता अम्गाई दाईहरूमा हुनुहुन्छ सुभाष ढकाल रमेश अम्गाई रविना अम्गाई भाइ हुनुहुन्छ विप्ल बेपला, विप्लव ढकाल दिदी नबीना अम्गाई बहिनी निशा ढकाल हजुरआमा हुनुहुन्छ टिका माया देवकोटा साथै सम्पूर्ण ढकाल परिवारले शुभकामना दिन चाहन्छौँ नेरुथालाई बर्थडे टु यो नेरुथा भन्न चाहन्छौँ भनेर हामीलाई माधवपुरबाट विमल छले टिफाउनु भएको हो तपाईँसँग पनि यस्तै र तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू कार्यक्रम मार्फत प्रस्तुत गर्न चाहन सक्नुभयो तपाईँले कार्यक्रम सुरु हुनभन्दा केही पहिला सात बजीसम्मको बिचमा शुभकामना रूपी शब्दहरू टिपाउन सक्नुहुनेछ जसको लागि स्टुडियोको टेलिफोन नम्बर सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस ते र तेत्तिसको दुईवटा बाटो हुँदै जन्मदिनका शुभकामना रूपी शब्दहरू तपाईँले टिपाउन सक्नुहुनेछ र हामी कार्यक्रमबाट प्रसारण गर्ने सु। र यही शुभकामना सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुटेर सानो भन्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या एन्ट अनलाइनमा सबैलाई धन्यवाद अनि धन्यवाद प्रविधि कक्षबाट सघाउने मित्र रैजनलाई पनि र कार्यक्रम शुभ बिहानीबाट आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता मसूर्या ढकाल पनि बिना हुन चाहन्छु हवस् नमस्कार